पाँच एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण चार्थ प्रभाव समयका हालसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट संसारभरि केही साथ बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमालमा चितवन जिल्लाको आवधिक योजना तयार गर्ने सम्बन्धमा हिजो प्रारम्भिक सलफल गरिएको छ स्थानीय निकायमा जथाभावी योजना बन्ने गरेकाले एकीकृत नतिजामुखी र समावेशी योजना पद्धतिको विकास गर्न आवश्यक योजना बनाउन लागि कार्यक्रमबाट सूचना तथ्याङ्क संकलनका लागि सरकारवालाको कार्यदल गठन गरिएको छ जिल्ला विकास समिति चितवनका योजना अधिकृत पुरूषोत्तम शर्माको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यदल गठन गरिएको हो कार्यदलमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि र सरकारवाला सहभागी हुनेछन् सो कार्यदलले एक महिनाभित्र तथ्याङ्क संकलन गर्ने र कार्तिक महिनाभित्र आवदिक योजना बनाउने जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लोइचेलले जानकारी दिनुभयो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्ला विकास समितिलाई अनिवार्य रूपमा आवदिक योजना बनाउन निर्देशन दिएसँगै यो कार्यक्रम सञ्चालन गरिएको हो अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोग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 अनुसार क्षेत्रगत योजना बनाउन र विकास योजनामा जन सहभागिता बनाउन पनि आवश्यक योजनाले सहयोग पुग्छ आवधिक योजनाले स्थानीय निकायलाई निर्णय गर्दा उत्तरदायी र प्रक्रियामा पारदर्शी हुन सघाउँछ कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि संघ प्रतिनिधि र सरकारवालाहरूको सहभागिता रहेको थियो कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव रमेश अधिकारीले मन्त्रालयको धारणा र उद्देश्य प्रकाश पार्नु कार्यक्रम में सभा सदस्य स्नात अधिकारी प्रमुख जिलाधिकारी नरेन्द्र राज शर्मा स्थानीय विवास अधिकारी भरतमणि पांडे नेपाल, कंग्रेस का जिला सचिव जितनारायण श्रेष्ठ एमए जिला सचिव तेजेन्द्र खड़का एमावदी का एमबहादुर परियारत बोलिए लेखा परीक्षक जिम्मेवार भए सहकारीका धेरै विकृति नियन्त्रण हुन सक्ने सहकारी कर्मीहरूले औलाएका छन् भरतूलमा शुक्रबार भएको सहकारी संस्थाहरूको नियमन र सुद्रीकरणमा लेखा परीक्षकहरूको भूमिका र उत्तरदायित्व विशेष दिने गोष्ठीमा लेखा परीक्षकहरू पदीय जिम्मेवारप्रति भए सहकारीका विकृति र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् चितवनमा छ सय पचपन्नवटा सहकारी संचालनमा छन् भने चार सय बयालिसवटा तथा ऋणको कारोबार गर्दै राष्ट्रिय ले सहकारी ब्याङ्कका नायक महाप्रबन्धक बद्री गुरागाईले समुदायमा आधारित सेवामुखी व्यवसाय भएकाले अन्तिम लेखा परीक्षणकारीमा लेखा परीक्षकहरू गम्भीर हुनुपर्ने बताउनुभयो चितवनका अधिकांश सहकारीले पूर्ण सहकारी ऐनका प्रावधान पालना नगरेको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् सहकारी प्रशिक्षण तथा डिभिजनकाले चितवनका प्राचार्य किशोर बहादुर थापाले कतिपय सहकारीहरू सिद्धान्त र व्यावसायिक ट चीत होने रा, लेखा परीक्षक सुझाव को पालना में गंभीर ना दिखा पड़े सहकारी ऐन अनुसार संघ संस्था प्रत्येक वर्ष को कारोबार तीन महीना भी प्रतिवेदन व कारोबार को लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त हो तीन महीना भी बुझा पड़ने व्यवस्था विवरण नबुने सहकारी संघ संस्था विभाग ने एक हजार पांच सौ रुपया जरिवाना सहकारी प्रशिक्षक श्री कृष्ण नेपालले सहकारी ऐनले गरेको कारवाहीको व्यवस्था कमजोर भएकाले सहकारीमा विकृति बढेको हुन सक्ने बताउनुभयो प्रभावकारी अनुगमनको अभावले जिल्लाका अधिकांश सहकारीले ऐनका प्रावधान पालना नगरेको पाइएको छ कतिपयले सहकारीले पहुलको आधारमा कार्यक्षेत्र बाहिर लगानी गर्ने तथा गरी सदस्यलाई ऋण प्रभाव गर्ने गरेका छन् चितवनमा पनि लेखा गर्ने र साधारण सभा गर्ने सहकारी अत्यन्त न्यून मात्रामा छन् चितू उनका मछा पाला कृषक प्रयोगशाला को व्यवस्था होने मांग कर मत्स्य वििकस केन्द्र भंडारा ने शुक्रवार भंडारा में आई सुना साजनिक सुनवाई कार्यम में उन्हीं समक्ष यो कर प्रयोगशाला नछा में लगने रोग को बारे में जानकारी होना न स रोग ने पटक पटक दुख दयोगशाला को व्यवस्था होने में कृषक विशेष जोड़ दिया कृषक अर्जुन लाबीसाने लक्ष्मण भट्ट लगात प्रशाला ना समस्या में काल करप का विषय में आयोजना सावजनिक सुनवाई कार्यक्रम में माछापाला कृषक तुयनाथ पाठक धर्मराज डटी जगत कुमार जिला आईपीएम संघ का अध्यक्ष धर्मराज कर्णल खाते जिज्ञा कृषकहरूले उठाएका जिज्ञासाको मत्स्य विकास केन्द्र भण्डाराका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधि भागवत प्रसाद नेपाल मस्ते व्यवसाय संघ चितवनका अध्यक्ष जोगिन्द्र महतो लिएका थिए कार्यक्रममा उठेका जिज्ञासालाई सर्वपक्षीय रूपमा हल गर्दै जाने केन्द्रका प्रमुख प्रसादले प्रतिबद्धता जनाउनु छ वार्षिक कार्यक्रम अन्तर्गत केन्द्रले पहिलो पटक कृषकहरूसँग विगतमा गएको क्रियाकलाप र भावी दिनमा कार्यक्रम कसरी लैजान गरेको हो जिल्ला जोगेन्द्र महतोको अध्यक्षमा भएको थियो दुई हजार छब्बीस सा सालमा स्थापना भएको सो केन्द्रले हालितवन सहित नाची तनव गोर्खा लम्जुङ धादिङ लगायतका जिल्लामा से सेवा उपलब्ध गराउँदै आएको छ पूर्वी चितवनको झुटपानी गाविसलाई हिजो साक्षर गाविस सा घोषणा गरिएको छ चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर पर... दामोदर आचार्यले एक भव्य समारोहका साक्षर घोषणा गर्नु भएको हो गाविस सय पञ्चान साक्षर गाविस घोषणा गरिएको गाविस सचिव एवं गाउँ गाउँ शिक्षा समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो गाविस भित्र सतहत्तरवटा सा साक्षरता कक्षा मार्फत निरीक्षर मध्ये सन्तानब्बे प्रतिशतलाई साक्षर गरिएको उहाँले जानकारी दिनुभयो कार्यक्रममा कालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष निरासनक गौलीले प्रगति प्रतिवेदन र साक्षरता कार्यक्रममा समन्वय समितिका सदस्य लीलाबहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रममा जिल्ला शिक्षाकाले अनौपचारिक शिक्षा कार्यक्रमका संयोजक भूमिलाल सुवेदी लाका प्रहरीकाले रत्नगरका प्रमुख प्रहरी नायक औपरीक्षक टिका बहादुर कार्की पिठुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लमसाल नवसा विद्यादेवी विष्ट नेपाली कंग्रेस जुटपाणीका सभापति कृष्ण बहादुर खिमिरे नेकपा एमाले जुटपाणीका अध्यक्ष केशव लामा एमावती जुटपानीका अध्यक्ष बुद्धि पाण्डे लगायतै बोल्नु भएको थियो रत्नगर आठ निपणी प्रभात मार्गदेखि दिपसोकसम्मको बाटोलाई कालोपत्रे गरिन सुरु गरिएको छ दुई हजार पैंतालिस सालदेखि पटक पटक गरी पाँच छ पटक उपभोक्ता समिति बन्दा पनि कालोपत्रे बन्न नसकेको बाटो अहिले रत्नगर नगरपालिका टोल विकास संस्था र स्थानीय बासिन्दाको सक्रियतामा कालोपत्री बाटो सुरु गरिएको मैरिया आठ शुभप्रभा टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज जानकारी दिनुभयो पूर्वी चितवन निजी विद्यालयमा सोसेप सत्तरीमा पूर्वी चितवनबाट उत्कृष्ट अङ्क ल्याएका ढकाललाई हिजो गरेको छिगोड आवासी विद्यालयबाट एसएलसी दिएका ढकाललाई नगद पन्ध्र हजार सहित सम्मान पत्रले सम्मान, सम्मान गरिएको हो रत्नगरमा आयोजित एक कार्यक्रमका बीच चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले विद्यार्थी ढकाललाई सम्मान गर्नुभयो ढकालले गत एसएलसी परीक्षामा एकान दुर गुरुङ रत्नगर औद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ सोसेपका उपाध्यक्ष मदनपुरी लखातले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रम सोसेपरिदेवतामा सम्पन्न भएको थियो अब पालो अर्पणरोचना अर्पणरोचना हाम्रो प्रश्न छ पढाइ बिगारेर राजनीतिमा नलाग्न भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नेधीले विद्यार्थीलाई गर्नुभएको आग्रह प्रत्यित पाएको प्रतिक्रिया के छ यी शैक्षिक अवस्था सुधार्ने बोली विद्यार्थीको भविष्यको चिन्तासित चर्चा कमाउने मेसो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 ट्राफिक खबरको यति बेला नानगढी टोडा बेरगञ्ज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मगलिन्दी काठमाडौँ सडक खण्ड मुगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमानमा शाखाले सनाएको छ त्यस्तै ते आज दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजगमै आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिता भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा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 पन्न घड़ेरी खरीदगरी ढुक्क हनो संपर्क का लगी गोपाल पौड़े रत्ननगर नगर मोबाइल अंठानब्बे चार प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्ना अड़सठी सुन्ना पचहत्तर रीपक चैनपुर